माया माया मन भरी, भरी बाटो पर यो आवाज हो सुन कुमारको यो आवाजले तपाईँको रेडियो सेठसम्म प्रणको लागे मित्रो राजको सहयोग छ अवश्य पनि अबको तिन बजीसम्म तपाईँको साथमा रहने गर्छु हरेक दिन आउने गर्छौँ हामी कार्यक्रम अर्पण समर्पण लिएर दुई बजीको अर्पण समाचारपछि तिन बजीसम्म तपाईँको साथमा रहन्छौँ तपाईँसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा कुराकानी गर्छौँ र सँगसँगै मिठा मिठा गीत सङ्गीत सुनाएर मनोरञ्जन दिने प्रयासमा पनि हामी जुटिरहेका हुन्छौँ अवश्य भने आजको यो श्रृङ्खलामा पनि तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ फोन गर्नको लागि नम्बर शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय लाइन खुल्ला छ दुईवटा लाइन हामी तपाईँको लागि खुल्ला गरिरहेका छौँ यो दुईवटा लाइनको बाटो पाएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ कुराकानी गर्न सक्नुहुनेछ आफ्नो आफन्तजन इष्टमित्र सम्पूर्णलाई तपाईँ सम्झाउन सक्नुहुनेछ लाइनमा है स्वागत गर्छ हेलो नमस्कार को बोल्नु त्यही त म सम्झँदै थिएँ कहाँबाट कहाँबाट भनेर होइन राजा दुई हजुर जस्तो खाना थियो खाजा खानी टाइम भयो कि भएन मेरो भर्खरै भा अलिकति पिरो भएछ त्यसले गर्दाखेरि भइरहेछ कि हा अनि के छ कस्तो चलिरहेछ के जिन्दगीमा कुनै एउटा यस्तो क्षण भनिदिनुहोस् राधाजी है के तपाईँले बिर्सनै नसक्ने कि सम् तपाईँको फोनमा सम्पर्क छ होला है समस्या छ होला के छ भने जिन्दगीमा धेरै कुराहरू हुन्छन् कि होइन ती कुराहरूमध्ये पनि तपाईँले बिर्सनै नसक्ने हर पल सम्झिरहने एउटा कुनै छिड कि पल कुनै पल भनिदिनुहोस् न हामीलाई थाहा पनि सबै साथीहरूलाई हामी भन्न सक्छौँ ढुक्क भएको छ हामी ठुक्वा पनि नहाउन सक्छौँ कि किनकि सबै साथीहरू हामी भन्न सक्छौँ कि तपाईँसँग त्यो पल छ त्यो छिँड छ तपाईँसँग तर त्यो पल त्यो छिँड छ तपाईँसँग तर तपाईँले बिर्साउनु भयो होला या सम्झाउनु भयो होला तर पनि तपाईँलाई धेरै छन् ती पलहरू कुन भनौँ कुन नभनौँ र सबैलाई एउटा स्थान दिँदाखेरि अर्कोलाई ठुलो बनाउन नसक्ने भएको कारणले पनि तपाईँले नभन्नु भएको हो गफ त धेरै लाउनुहुन्छ क्या तपाईँले अनि ढाँट्न पनि सिपालो हुनुहुन्छ तपाईँलाई होइन आफै होइन भन्नुहुन्छ अनि मैले कसरी है के हो राधा कुराकानी गरिरहेका थियो मिठो कुरा गानी रहेको थियो र उहाँसँग सम्बन्ध बैसेद भएको छ टु दिएको छ फोन ट्राई गर्नुहोस् पनि है तपाईँ पनि आफ्नो आफ्नो आफ्नो साथीहरूलाई सम्झाउन चाहनुहोस् कल गर्न सक्नुहुनेछ अर्पण समर्पणको बसायमा छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस तिन सय तेत्तिसको टेक्निकल सपोर्ट भएको छु आवाजबाट सुन कुमार तपाईँको साथमा आज अर्पण सबैका लागि सधैँका लागि रेटी अर्पण एक भएको छ रमाइलो कुराकानी गरौँ होइन अर्को साथी लाइनमा स्वागत गर्छ हेलो नमस्कार नमस्ते को बोल्नुभयो कहाँबाट कराकबाट शान्तिले फोन गर्नु भएको थियो भने मैले थाहा पाइसकेको थिएँ है अँ तपाईँले बोल्ने बित्तिकै मैले शान्ति हो जस्तो लागेको थियो तर आज चाहिँ तपाईँले जति चिन्नुहोस् भने पनि मैले तपाईँको आफैले नाम भन्ने बनाउँछु भनिरहेको थिएँ तर भन्नुभयो एकदम सजिलो गराइदिनु भयो मलाई अनि खाजो भोइन भएको छैन मेरो त भयो नि किन भए त अहिलेसम्म साथीहरूसँग भेटघाट भइरहेछ सुख दुःखको कुरा शान्ति एउटा जिन्दगी एउटा एउटा त्यस्तो पल भनिदिनुहोस् है कि तपाईँले त्यो पललाई सम्झिरहनुहुन्छ कि जिन्दगीको त्यो पल भनिदिनुहोस् जसलाई तपाईँ सम्झिरहनु भएको <laughs> हुन्छ एउटा पल त छ होला नि होइन जसलाई तपाईँले बारम्बार सम्झिरहनुहुन्छ कि र रम... दुःखको पनि पल हुनसक्छ नरमाइलो पनि हुनसक्छ सुन्नु भएन रमा पल हो रो पल सब भे तर फोन कट भाग आज फोन में अलग डिस्टर्ब छोटो लिखी मेरा आवाज मैले उहाँहरूको आवाज स्पष्ट सुनिरहेको छु तर मेरो आवाजलाई चाहिँ हाम्रो जति पनि फोन गर्ने साथीहरू हुनुहुन्छ उहाँले स्पष्टसँग सुन्न नसकिरहेको अवस्था छ त्यसले गर्दा पनि हामी राम्रोसँग कुराकानी गर्न सकिरहेका छैनौँ र आज प्राविधिकबाट हुनुहुन्छ आवाजबाट सुम सुम्स तपाईँको साथमा आजको यस कार्यक्रमलाई मनोकामना सुन पसलले प्रायोजन गरेको छु मनोकामना सुन पसलद्वारा प्रायोजित कार्यक्रम अर्को समर्पणको यो बसामा छु तपाईँलाई विभिन्न खालका गरगहनाहरू विभिन्न डिजाइनका गरगहनाहरू लाउन भन्छ भने तपाईँले एकछिन मनोकामना सुनसा वस्त्रलाई सम्झाउन सक्नुहुनेछ वस्त्रको व्यवस्था पनि छ कम्प्युटर प्रणालीबाट नापथोल गरिनेहरूलाई ढुक्क पनि रहन सक्नुहुनेछ विवाह व्रतबन्ध विशेष गरी विवाहको लागि र चाडपर्वको समयमा विशेष गरी चाहिँ ज्यालामा चाहिँ थोरै कम गरेर चाहिँ सहुलियत गरेर चाहिँ गरगहना पनि बिक्री गर्ने गरिन्छ पुराना गर्गहनासँग नयाँ गरगहना पनि सारफेर गर्ने गरिन्छ मलाई कहाँबाट सुन्नु सधैँ पसल वीरेन्द्रनगर तिन बजारमा रहेको छ पर्फाइटर रहे रहे रहे गर रहे हुनुहुन्छ निलकुमार र शोभा लामिछाने हुनुहुन्छ निलकुमार लामिछाने अनि शोभा लामिछाने हुनुहुन्छ फोन नम्बर रहेको छ सुन र मोबाइल नम्बर उन्चानब्बे चार पचास अडचालिस नौ सय छत्तिस फोन नम्बर मोबाइल नम्बर रहेको छ है अवश्य पनि तपाईँले अर्डर गर्न सक्नुहुनेछ घरमा बसी बसी यस्तो खालको गहना छ कि छैन यदि छैन भने मलाई यस्तो खालको गहना बनाइदिनुहोस् न म यति दिनमा तपाईँको उसमा पसलमा आउँछु भनेर पनि तपाईँहरूले घरमा बसेर फोन गरेर पनि आफूलाई मनपर्ने तपाईँले लग्न खोज्ने कस्तो खालको डिजाइनको गहना लाउनु भएको त फोन गरेर पनि तपाईँले अर्डर गर्न सक्नुहुनेछ मलाई गावना सुन्नु सधैँ पसलमा अर्को साथी लाइनमा स्वागत गर्छु हेलो हेलो नमस्कार नमस्कार। आको बुन्दखु। शक्तिपुर देखि निर्मला चपाङ। निर्मला शक्तिपुरबाट <laughs> है। हजुर। आराम हुनुहुन्छ। ए घर ठिकै हो। घर ठिकै हो है। ठिकै आरामै हो एकदम। अनि खाजा खानु भयो? अ भातै नै एकछिनपछि हो। एकछिनपछि हुन्छ। के गर्दै हुनुहुन्छ त? ए त्यतिकै बस्नु भसै हो। बसीबसाई मात्रै है। बसिरहा छ दिन कटिरहा छ हैन। अ किनै गर्नु सर हैन? हजुर। अनि निर्मला जी है। शेष गरी म सबै साथीहरूलाई एउटा कुरा के सोधिरहेछु भने जिन्दगीमा धेरै पलहरू हुन्छन् ओके ल भन्नुहोस् त हरेक पल हरेक दिन चाहिँ एउटा पल पनि बन्न सक्छु तपाईँले गाई तर एउटा यस्तो सम्झने तपाईँले बारम्बार सम्झिरहने पल हामीलाई भन्दैन केही पनि सम्झनु है किन तपाईँले खालि बिर्सेको बिर्से गर्नुहुन्छ क्या होइन होइन अनि यहाँ हुनुहुन्छ सानीमा हुनुहुन्छ भाउजू अनि माइजू हुनुहुन्छ हुनेको लागि मलाई चिन्नुहुन्छ अहिले चुनाउ नहोस् उहाँ निर्मला सेवाङ शक्तिखोरबाट हामीलाई कल गर्नु भएको थियो कार्यक्रम अर्पण समर्पणमा हुनुहुन्छ मनोकामना सुनसारी बसोल्ले प्रायोजन गरेको छ विरञ्जनगर तिन कुर्कुरी बजारमा मनोकामना सुनसारी बसोल भएको छ यति बेला एउटा गीत सुन्ने बेला भएको छ हामी एउटा गीत सुन्छौँ है विशेष गरी आजको श्रृङ्खलामा लोकगीतहरू बस्ने गर्छौँ र भइन्छ लोक भाकाहरू तपाईँको लागि प्रस्तुत गर्ने गर्छौँ एउटा सुथुर आवाजपछि फेरि आउँछु फोन गर्दै गर्नु होला गाय सी धर म ग सुन गै खड़की तार समझ समझी पर सन समझ साठ को सुन दोनू पर लाय श्री धर म गे श्री धर मैयाब खी दार समझे समझी दुनू परलासन साढे को र आँसुले नै धोनु परला सानु सोजना साढे को र आँसुले नै धोनू परलास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 पच्चिस वर्षदेखि तपाईँको सेवामा रह स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने रोजा अनुसारको गरगहना बनाउनु परेमा पुरानो गरगहना सार्टवेयर तथा खरिद बिक्री गर्नु परेमा राशि अनुसारको पत्थरको व्यवस्था भएको पूर्वी चितवनकी चिर परिचित भर पर्दो सुनसादी पसल मनोकामना सुन साँदी पसल संपर्क बीरेंद्र नगर तीन खुरखुरे बजार प्रो पाइटर छाने, शोभा लामी छाने, फोन शून्य छपन्न पांच तिरासी मोबाइल अंठानब्बे चार पचास अड़चालीस नौ सौ छत्तीस साथ ही हमी कहाँ पर्व अनुसार ज्याला में लोक दोहरी लाइब इन कॉन्सर्ट धनधान्याल वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम को काबी पनि जमानामा राम्रो सिकाउने ठाउँ हेर्नु पर्छ है ल अङ्कल पनि हाम्रै तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर हमारा विशेषता कम्प्यूटर हार्डवेयर एंड नेटवर्किंग कम्प्यूटर सोफ्टवेयर अकाउंटिंग एंड प्रोग्रामिंग चौक गंग प्लाजा को तेसरोलाक मोबाइल नंबर अन्ठानबे शून्य असि छब्बीस पांच सौ छह अन्ठान एक छत्तीस छियालीस शून्य सत्रह अंठानब्बे एक बयालीस उन्पचास चार सौ बयासी डब्लू प्रभु प्रफुल्ल भई गर आहा, माया बुढी हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 पुनश्च हम पसल पुरानो ठा सौगात फोटो स्टूडियो को ठीक अगाड़ी सर को सहर्ष जानकारी सेनेटरी एवं बाथरूम फिटिंग का सामान को लागी, हजार हमी कहाक्ष प्लम्बर टॉयल्सरी कामे कि सुपथ मूल्य में पाइन हमी कहाँ रोकियो कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा वोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीपलब्ध रह जानकारी कराइ सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कको आडैमा रत्नगर एकलानाथ मैनालीनाली मोबाइल अन्ठानब्बे पाँच पचास अडतिस अन्ठानब्बे चार पचास त्रिचालिस शून्य एघार अन्ठानब्बे चार पचास बयानब्बे शून्य उनासै पुनश हिन्द धाराको आधिकारिक विक्रेता रहेको जानकारी एता तिरा छोडी छोडी नजानु है उता घरखोराको फेसनको पाँच लुगा जोता, मनकामाना मनकामा फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजालमा फ्यान्सी मन एक हजारमा हाई स्कुल रोटाको बालमा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 मन हाई को मन हाई को संगीत कलागी संगीत, संगीत सिक्न अध्ययन मा भर्ना खुलो एस ओम स्कूल अफ म्यूजिक रत्नगर एक बकुलर में संगीत का विभिन्न कक्षा थ्योरी रचालन सहर्स जानकारी गीतार, गीतार, हार्मोनियम कीदल जिम्बे विभिन्न नया नया पुराना वाद्यवादन का सामग्री बिक्री मर्म म्यूजिक एल्बम रंगीत संयोजन वाद्यवादन व्यवस्था स्कूल हरेक कक्षाई गई संगीत र प्राटिक्स रुमको व्यवस्था अन्य जानकारीका लागि ओम स्कुल अफ म्युजिक रत्ननगर एक बकुल्लहर रेडियो अर्पणसँगै सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस नौ सय चौतिस अन्ठानब्बे चार त्रिपन्न उनपचास नौ सय उनासे र अन्ठानब्बे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 ओहो घर अनि हाम्रै रत्नगरको कर्मचारी पेट्रोल पम्पको पूर्वपट्टि खोलेको आर आर इलेक्ट्रिकबाट हो नि त्यहाँ त बिजुली सम्बन्धी सामानहरू इन्भर्टर ब्याट्री मोटर विभिन्न किसिमका पङ्खाहरू स्टेपलाइजर सोलर सिस्टम ग्यारेन्टी कालसेल मूल्यमा पाइन्छ नि सम्पर्क आर इलेक्ट्रिक सोराह चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोपराइटर नवराज श्रेष्ठ फोन शून्य छप्पन्न पाँच बैसठी चार सय एकासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस अहिले तपाई सुन्दे हुनों छा रेडियो अरपण एकसे चार थपलो पाँच मेगा हार्ज रा योहु कारिकम अरपण समरपण इक्यू सुर्थ गाबार एक विश्राम बसी वरिबनी स्वागास समस्ता दर्णी सुर्था मीत्रमा ग्यारिकम अरपण समरपण सुन्दी � कार्यक्रममा सहभागी छन् उनको लागि फोन गर्न सक्नुहुँदैन यसो दुईवटा लाइन खुल्ला छ सुन सबभन्दा साढे तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइन मनोकामलाई खुर सुन्छु आदि पसल्लो वीरेन्द्रनगर तिन खुरखुरे बजारबाट आजको यो कार्यक्रमलाई प्रायोज हुनु भएको छ है लिल कुमार लामिछानी अनि शोभा लामिसा यसका प्रोपराइटर हुनुहुन्छ फोन नम्बर सुन्न सपना पाँच तिरासी दुई सय नब्बे र फोन नम्बर रहेको छ तपाईँलाई चाहिने हरेक दुईजनाका घर गहुनका लागि तपाईँले सम्झाउन सक्नुहुनेछ शा। लाइनमा राजकै राज स्वागत गर्छ हेलो हेलो हेलो हेलो नमस्ते दादा नमस्ते <laughs> को बोल्नुभयो राधा है अघि नै फोन गर्नु भएको थियो होइन अघि बाँकी के रह्यो सम्झुन मात्र बाँकी रह्यो है ल हुन्छ सम्झनुहोस् है धन्यवाद सर टेक्निसियन दादालाई अनि सूर्य दादा विष्णु दादा अनि प्रतीक्षा दिदी है अनि शक्तिखोरबाट आउनुहुन्छ नि भरसाई हजुर अनि निलम अधिकारी अनि विनोद छेत्री मलाई राजा कुमार भनेर चिन्ने नसिन्ने सम्पूर्णको लागि हस्त सुन्नु नमस्कार राजा नै अगाडि आजको फर्स्ट कलर मान्छे कुराकानी गऱ्यौँ सम्झाउनु भयो सम्पूर्ण साथीहरूलाई अर्को साथी हुनुहुन्छ लाइनमा भन्दै हुनुहुन्थ्यो फोन कट भएको छ राजले मलाई इसारा गर्नु पाएको छ है मनोकामना सु साथी पसल प्रायोजन गरेको छु तपाईँलाई थाहा छु आइतबार श्रृङ्खलामा आएको छु तपाईँसँग हेर कुराकानी गर्नको लागि एकदमै माचुर भइरहेको छ है राज शृङ्खल सबोर्डबाट आवाजबाट सुम सोधुभाएको छ हातमा छोटो समयमा एकदमै लोकप्रिय बन्न सफल रैज्य अर्पण एकछिपुञ्च सबैको लागि सधैँका लागि इन्टरनेसन लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट पनि हामीलाई सुन्नु भएको छ राजले इसारा गर्दै हुनुहुन्छ कोही साथी लाइनमा हुनुहुन्छ फेरि पनि कल भएको छ है एउटा गीत सुनाऊ गीत सुनु चाहिँ अलिकति केही हुन्छ फेरि राजले कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ है सो अलिकति आशा फोन लाइनमा थोरै डिस्टफ हो भन्ने पनि मलाई लागिरहेको छ त्यसैले पनि फोन आइरहेको छ अनि कल भइरहेको छ है सो तपाईँको अलि नेटमा हुनुहुन्छ भने सोही ठाउँबाट पनि कल गर्नुहोला यदि भएन भने लोकल लाइनबाट कल गर्नुभयो भने अवश्य पनि तपाईँहरूसँग स्पष्ट कुराकानी रहँदैछ है पैसाथी लाइनमा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार को बोल्नुभयो कहाँबाट सिदुल सिदुल जी तपाईँको घर जिरो नै होलाइदिनु अलावा कहाँ के गर्नुहुन्छ टन्न म कसरी बिजिरहेको छ नि बिजिरहेछ है टिभी हेर्यो बस्यो सायद त्यसरी दिन जान्छ होला होइन एउटा कुरा सोध्छु तपाईँलाई तपाईँको एउटा क्षेण तपाईँले बिर्सनै नसक्ने एउटा अविस्मरणीय पद भनिदिनुहोस् न हामीलाई प्रायः जस्तो साथीहरूसँग हुन्छ र पनि लुकाउनुहुन्छ यो त्यस्तो कुरा हो कि भएर पनि लुकाउने कुरा हो है त्यो लुकाएको छैन है म त छ जस्तो लागिरहेको थियो तपाईँलाई छैन भनिदिनु हो म फेरि अक्क न बक्क भएँ अब के सोधिराख छैन भनिसकेपछि होइन र तर मलाई लाग्छ सबै साथीहरूसँग यो कुरा हुन्छ तर पनि साथीहरूलाई लुका हुनुहुन्छ कि त्यसरी चाहिँ तपाईँभित्र यो लोकेको छ त्यो लोकेको कुराहरूलाई भनिदिनुहुन्छ कि भन्ने प्रयास चाहिँ हामीलाई गरेका थियौँ है के सुतलजी सुतलजी तपाईँको पछिल्लोतिर अलिकति हल्लाइरहेछ कि धेरै नै हल्ला हो है सम्झनुहोस् नमस्कार अघि चिठुलो जिरहनुबाट कल गर्नु भएको थियो गाह्रो रह्यो उहाँसँग हजुर केही कुरा सोध्ने प्रयास गरिरहेको छु तपाईँबाट केही कुरा लिने प्रयास गरिरहेको छु साँच्चै पनि मान्छेको धेरै पहलहरू हुन्छन् कि जिन्दगीमा जिउने क्रममा आजसम्म हामी जन्मेदेख्नुबाट अहिलेसम्म धेरै कुरा गऱ्यौँ कहिले हाँस्यौँ कहिले रुहौँ कहिले रमायौँ होइन धेरै साथीहरू भेट्यौँ धेरै साथीहरूको साथ पनि छोड्यौँ होला कतिपय साथीहरूलाई बिर्सन सकिरहेका पनि छैन भने कतिपय साथीहरूलाई बिर्सेका पनि छौँ होला कतिपय साथीहरूलाई अब गएर भेट्यौँ भने पनि चिन्दैन होला त्यस्ता पलहरू पनि छन् हामीसँग जब साथीहरूसँग बिताएका पलहरू धेरै पलहरू छन् होइन त्यो पलमध्ये अझ तपाईँहरूलाई आइरहने पल तपाईँले सम्झिरहने पल हर वखत तपाईँहरूलाई त्यो पलले चाहिँ झस्काइरहन्छ होइन त्यस्तो खालको पल तपाईँहरूलाई सक्नुहुन्छ है अर्को साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छ हेलो नमस्ते नमस्कार को बोल्नुभयो शक्तिखोरबाट भरत साई है भरतजी आराम हुनुहुन्छ भोकरी एकदम ठिक छ अनि के छ शक्तिखोर जिराको हाल खबर हमत को भारत को ठीक है खाजा खानुकू तीन एक्ल खाना फोन मिसकॉल मैं मैसेज संगे बसर खाता को मजा बेग्लैंस के आज म एउटा कुरा सोधिरहेछु विशेष गरी हाम्रो जिन्दगीमा धेरै पलहरू हुन्छन् तर ती पलहरूमध्ये पनि बारम्बार हामीलाई झस्काइरहने एउटा पल अनुसार होइन त्यो एउटा पल खुस् नै गाडी बन्द भयो अनि त्यसपछि के अरे अब कुन चाहिँ के अरे आन्दोलन गरिरहे भाइर गाडी नै नचल्ने दुई दिनसम्म बन्द भयो कि त दुई दिन बन्द भयो अनि बिचमा त के गर्नु बसेर पनि सम्भव छैन है त आफ्नो एकदम अत्यन्तै नफुगी नहुने त्यस्तो एकदमै जरुरी काम थियो अनि त्यसपछि हिँड्दै हिँड्दै त्यो सुर्खेत पुग्यो कि दादामा त्यो एउटा त्यो बबे भन्ने ठाउँदेखि सम्झ न याद आइहाल्छ यो ठाउँमा यस्तो भएको थिएँ स्त्री पनि दिनकोटाइयो ठाउँमा गाडी जाम भएर है भने भइहाल्छ होइन सबै साथीहरूले भन्नुभयो तपाईँहरूले भनिदिनु भयो धेरै खुसी लाग्यो अन्तिममा सुझनुहोस् यस्तै साथीहरू सचिन लामा श्री जुम्बाकोटी मनोज भोजेलचा विभिन्न खालका साथी रमेन्द्र राणा मगर प्रेम धामी महेश पाठन प्रसन्ना कार्की र भरोई भन्ने चिन्नु नचिन्नु सम्पूर्ण शक्तिपुरबाट कल गर्नु भएको थिएँ आफ्नै चौबिस्मरण क्षण हामीलाई सुनाउनु भयो अवश्य पनि जिन्दगीमा यात्रा गर्दाखेरि धेरै कुराहरू आउँछन् कि है धेरै पलहरू हुन्छन् साँच्चै कहिले गाडीमा हिँड्दाको पल हुन्छ कहिले साथीहरूसँग डुल्दाको पल हुन्छ कहिले कलेज जाँदाखेरि स्कुल जाँदाखेरि कहिले को, सानाको पल कहिले कसको कहिले कसको बारम्बार सम्झना आउँछ कि होइन भुल्नु भने पनि फेरि त्यही ठाउँमा गइयो भने त्यही जति बेला अलिकति रमाइलो पल थियो जति त्यो पल घटिया थियो त्यो ठाउँमा जाँदा त्यो सम्झना आइहाल्छ है किनकि बारम्बार चस्काउने गर्छन् पलहरूले है अद्का क्षणहरूलाई कार्यक्रम अर्पण समर्पणको बसाएमा छौँ अब भने विधा माग्नुपर्छ र आज इसारा गर्दै हुनुहोस् मैले कहाँबाट सुन्छु आदि पशुलद्वारा प्रायोजित कार्यक्रम अर्पण समर्पणको आजको यो श्रृङ्खलामा हामीलाई कल गर्नुपर्ने साथीहरू हुनुहुन्थ्यो राधाजी अरूबाट सा दुईचोटि फोन गर्नु भएको थियो है राधाले चाहिँ त्यसै गरी शान्ति करागबाट निर्मला शक्तिखौरबाट कर शीतल जिराउनबाट र भरत हुनु थियो हाम्रै शक्तिखौरबाट तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छु कल लागि प्रयास गर्ने साथीहरूलाई पनि धन्यवाद छ र अन्तिममा आजको यस कार्यक्रमलाई प्रायोजन गर्ने मैले कहाँ हाम्रा सुनसादी पशुका पूर्पा निलम निल कुमार लामिसाने अनि शोभा ला छानेलाई धेरै धेरै धन्यवाद दे छु तपाईँलाई पनि आकर्षक डिजाइनका गरगहना सुनसानीका गरगहना चाहिएको छ भने एकचोटि सम्झाउन सक्नुहुनेछ वीरेन्द्रनगर तिनखुरकुरे बजारमा रहेको छ मरेकालाई सुनसानी बसोल फोन नम्बर सुन्न सप्त yeah <laughs>